पूर्व जनमुक्ति सेना र वाइसिएलको यस अन्तक्रिया कार्यक्रमका सभाध्यक्षज्यू यहाँ उपस्थित हुनुभएका अभियन्ता साथीहरू र सम्पूर्ण पूर्व जनमुक्ति सेना वाइसिएल र अन्य युवा साथीहरू सबैलाई मेरो तर्फबाट हार्दिक अभिवादन साथीहरू हामीले फेरि एउटा नयाँ अभियान सुरु गर्दैछौँ तपाईँहरू जनमुक्ति सेना र वाइसिएलका साथीहरूलाई थाहा छ दस वर्ष जनयुद्धको क्रममा हामीले हाम्रा सबै गतिविधिहरू अभियानत्मक ढङ्गले सञ्चालन गर्थ्यौँ हामीले सानो अवस्थाबाट सुरु गरेर र सुरक्षा दल लडाकु दलबाट सुरु गरेर प्लाटुन कम्पनी बटालियन ब्रिगेड हुँदै डिभिजनसम्म जुन संरचना हामीले निर्माण गरेका थियौँ ती प्रत्येक निर्माणको क्रममा हामीले अभियान सञ्चालन गर्थ्यौँ फौजी योजनाहरू बनाउँथ्यौँ त्यो सम्पन्न गरिसकेपछि त्यसको विजयको जगमा टेकेर हामीले माथिल्लो संरचना बनाउँथ्यौँ त्यसैले तपाईँहरू जनमुक्ति सेना र जनमुक्ति सेनाबाटै जोडिनुभएका धेरै जस्ता वैसिएलका साथीहरूलाई थाहा था छ विकासको नियम भनेकै त्यस्तै मात्रात्मक विकासमा बेला बत्पा हुने क्रमबङ्ग र छलाङ र गुणात्मक विकासले नै प्रक्रिया अगाडि बढ्छ त्यसैले अहिले हामी नेपाली इतिहासको एउटा पचहत्तर वर्षको प्रक्रियालाई पुरा गरेर संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएर अब एउटा समृद्ध नयाँ नेपाल निर्माण गर्ने नयाँ चरणमा प्रवेश गरेका छौँ त्यसले यस्तो बेलामा हामी उही पुरानै बाटोबाट पुरानै तरिकाले हिँडेर त्यो ठाउँमा पुगिएला कि अब हामीले हाम्रा सोच चिन्तन शैली तारदिशा सङ्गठन पद्धति सबैलाई नयाँ ढङ्गले विकास गर्नु पर्ला तपाईँ हामीलाई स्पष्ट थाहा छ हामीले उही पुरानै बाटोबाट हिँडेर कहीँ पनि पुगिँदैन हामी थानकोट जानु छ भने रिङ जतिसुकै चक्कर लगायो भने जति छिटो त्यहाँ दौडिए पनि हामी थानकोट पुग्दैनौँ रिङ रोड थानकोट जानु छ भने कलङ्की पुगेपछि हामीले रिङ रोड छोड्नुपर्छ र थानकोटतिर लाग्नुपर्छ त्यसरी मात्रै नयाँ कोर्स सुरु हुन्छ नयाँ दिशा सुरु हुन्छ नयाँ बाटो सुरु हुन्छ र नयाँ गन्तव्यमा पुगिन्छ त्यसैले हामीले अहिलेसम्मको यात्रा सफलतापूर्वक मूलत सफलतापूर्वक के केही कमी कमजोरी सहित पुरा गऱ्यो अब हामी नयाँ यात्रामा जानु छ त्यसैको निम्ति हामीले यो नयाँ शक्ति निर्माण अभियान भनेका छौँ अब यो नयाँ शक्ति निर्माण अभियानको बारेमा आउनुभन्दा पहिले म अलिकति जनमुक्ति सेनाका साथीहरूसँग थोरैमा भावनात्मक कुराहरू गर्न चाहन्छु उद्योगशील साथीले पनि भनिसक्नुभयो युद्ध भन्ने बित्तिकै त्यति कमान्ड कन्ट्रोल प्रणाली बढी हाबी हुन्छ त्यहाँ केन्द्रीयता बढी हाबी हुन्छ युद्धको क्रममा र सेनाको फौजी जुन संरचना हुन्छ त्यो पनि हामीले जनमुक्ति सेनामा त जनवादको जगमा उभिएको जनमुक्ति सेना त भन्यौँ तर व्यवहारमा हाम्रो संस्कृति संस्कार शैली आदिको कारणले गर्दा जनमुक्ति सेनाको निर्माण अत्यन्तै ते केन्द्रितता प्रधान त्यहाँ हुने गर्यो त्यसैले गर्दा हिजोका जनयुद्ध कालका हाम्रा दस वर्षे कालखण्डमा पनि पार्टीभित्रका थुप्रै अन्तरसङ्घर्षहरू तपाईँहरूलाई राम्ररी त्यहाँ जानकारी नै गराइएन मलाई राम्ररी थाहा छ म जनमुक्ति सेनाका साथीहरूकै सुरक्षामा हामी बस्थ्यौँ देशका आधार इलाकाहरूमा हामी बस्दाखेरि देशका विभिन्न ठाउँमा घुम्दाखेरि जनमुक्ति सेनाका साथीहरूले नै हामीलाई सुरक्षा दिनुहुन्छ तर हामीले पार्टीभित्र जुन बसहरू चलाउँथ्यौँ त्यो तपाईँहरूलाई थाहा हुँदैन थियो थाहा दिँदैन थियो त्यसैले गर्दा यस्ता खास खास खास खलनहरू छन् म सबैतिरमा जान्न तर जति बेला हामीले नेपालमा दरबार हत्या काण्डपछि अब सामन्ती राजतन्त्रका विरुद्ध सङ्घर्ष केन्द्रित गर्नुपर्छ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेर नेपालमा नयाँ ने ढङ्गले पुँजीवादी क्रान्ति पुरा गर्नुपर्छ र त्यसपछि समाजवादको दिशामा जानुपर्छ अब फौजी ढङ्गले मात्रै सत्ता हस्तागत गर्छु भन्यो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले दिँदैन भनेर हामीले एउटा बहसको सुरुवात गऱ्यौँ तर त्यहाँ आफूलाई रूपमा कुरामा क्रान्तिकारी तर व्यवहारमा अत्यन्त अवसरवादी चरित्र भएका मानिसहरू जसले नेतृत्व कब्जा गरेका थिए तिनीहरूलाई गलत ढङ्गले त्यसको व्याख्या गरेर जनमुक्ति सेना बाबुराम जनमुक्ति सेना विरोधी छ र ऊ चाहिँ पढे लेखेको मान्छे पढे लेखेकालाई मात्रै म मन पराउँछ विश्वास गर्छ तपाईँहरू लड्ने भिड्ने मान्छेहरूले विश्वास गर्दैन भन्ने जस्ता भ्रमहरू तपाईँहरूलाई छरिएको रहेछ र पछि त्यही न्युमा मैले अब जुन विचार अगाडि सारेको थिएँ अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नारा दिएर मात्रै नेपालमा पुँजीवादी क्रान्ति पुरा गर्न सकिन्छ र त्यसको जगमा टेकेर अगाडि बढ्नु नै नेपालको सन्दर्भमा नयाँ जनवी क्रान्तिको एउटा विकसित रूप हुन्छ भन्ने जुन प्रस्तावना उन्साठी साठी सालमा मैले अगाडि सारिसकेपछि त्यसपछि त्यसै न्युमा उनीहरू चाहन्थे मलाई थाहा थियो भित्र विद्र रूपमा ज्ञानेन्द्रसँग साँठाँठ गरेर त्यति बेलै सत्तामा पुग्ने र उनीहरूको अभिलाषा थियो र त्यसैको निम्ति रूपमा खटवालसँग मिलेर वार्ता गरेर अगाडि जाने त्यो तयारी उनीहरूले गरेका थिए र मेरो भनाइ थियो त्यो बेठिक हुन्छ त्यो त उ पूर्व पहिलेका कम्युनिस्ट पार्टीका महासचिव केशरजङ रायमाझीले पञ्चायती व्यवस्थामा त्यसरी नै राजालाई प्रगतिशीललाई देशभक्त ठानेर जसरी उनी गएका थिए त्यही केशरजङ प्रवृत्तिको यो पुनरावृत्ति हुन्छ र यसले आउनुलाई धोका हुन्छ जनयुद्धलाई धोका हुन्छ हाम्रो भनाइ यो थियो तर उनीहरूले बलचपति एउटा सत्ताको बलमा एउटा फ्रम छरेर हामीलाई कारवाही गर्ने र तपाईँहरूको घेराबाट चाहिँ पनि बाहिर निकाल्ने हात हतियार खोज्ने र हाम्रो अपमान गर्ने सम्मका उनले काम गरेका थिए त्यति बेला मलाई थाहा छ रोल्पाको मिरुलबाट हामी निस्कने लाग्दा हाम्रो उसमा बसेका सुरक्षामा बस्नुभएका साथीहरू जुन चाहिँ रुकुम रोल्पा सल्यानका साथीहरू हुनुहुन्थ्यो उहाँ विदा हुने बेलामा अत्यन्त डाँगो छोडेर उहाँहरू रुन्नुभयो र उहाँहरूले भन्नुभयो तपाईँले हामीलाई त तपाईँको नाम सुनेर यहाँ आएको उहाँ कहिले भन्नु म दस क्लासमा पढ्थेँ कहिले भन्नु आठ क्लासमा पढ्थेँ हामीले त प्रचण्ड भन्ने मान्छे त चिनेकै थिएनौँ सुनेकै थिएनौँ हामी त तपाईँको बाबुरामको नाम सुनेर पढे लेखेको मान्छे पनि जनयुद्धमा लागेको छ त्यसैले यो ठिक छ भनेर हामी लागेका थियौँ अहिले मात्रै थाहा भयो यो त बडो गलत रहेछ पार्टी त गलत मान्छेहरूको हातमा रहेछ त्यसैले हामी तपाईँलाई छोडेर जानुपर्दा अत्यन्त मर्बाद छौँ भनेर साथीहरू चाहिँ धुरुधुरु रुनुभयो र हतियार लिएर उहाँहरू जानुभयो र बडो मार्मिक दृश्य त्यहाँ भएको थियो र मैले पछि सुनेँ र मेरो सुरक्षामा खटिनुभएका जो कम्पनी कमान्डर कम्पनी तहसम्म थियो त्यति बेला हाम्रो कम्पनी त कमान्डर तहका साथीहरूको सुरक्षा हामीलाई हुन्थ्यो उहाँ त्यहाँबाट दिग्गन्त दिगदार भएर उहाँ पलायनै हुनुभयो भन्ने कुरा मैले सुने उहाँ रुकुमको साथी हुनुहुन्छ यसरी मैले के भन्नु खोजेको हो भने तपाईँहरू जनमुक्ति सेनाका साथीहरूलाई जसले वैचारिक राजनीतिक सेना हो भनेर हामीले प्रशिक्षित गर्न चाहेका थियौँ महाको सिद्धान्त त्यो थियो यो फौजी बन्दुकले लड्ने सेना होइन यो विचारले लड्ने सेना हो भनेर हामीले प्रशिक्षित गर्न चाहेका थियौँ तर केही गलत मान्छेहरू जसले पार्टीमाथि कब्जा जमाएका थिए र गलत ढङ्गले पार्टीको साधारण स्रोतमाथि कब्जा जमाएर गलत दिशातिर लाँदै थिए उनीहरूले जनमुक्ति सेनालाई पनि त्यो प्रकारको एउटा भ्रम उनीहरूले छरेका थिए र पछि फेरि पनि फेरि पनि उनीहरूले जुन गलत बाटो लिन खोजेका थिए ज्ञानेन्द्रले लात हानिसकेपछि फेरि घुमिफिरिकन उनीहरू हाम्रै बाटोमा आए र चुनमाङपछि हामीले जुन भनेको जुन बाटो थियो त्यही बाटोमा पार्टी आयो र अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म हामी पुग्यौँ संविधान सभाबाट संविधान जारी गर्ने ठाउँसम्म हामी पुग्यौँ तर त्यसै क्रममा हाम्रो भनाइ के थियो भने यो चाहिँ हामीले युद्ध हारेका थिएनौँ जितेका पनि थिएनौँ हारेका पनि थिएनौँ तर सम्मानजनक सम्झौता गरेर जनमुक्ति सेनाको समायोजन गरेर नेपाली सेनाको पनि लोकतान्त्रिकरण गरेर नयाँ ढङ्गले नेपालमा क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो त्यही अनु बाह्र बजे समझदारी वृहत शान्ति सम्झौता यी सबै ठाउँमा म नै केन्द्रीय रूपमा थिएँ तपाईँहरूलाई थाहा होला बाह्र बजे बनाउँदा सेना समायोजनको पनि समाय जुन यो सम्झौता भएको थियो त्यसको पनि मुख्य त्यसको लेख्ने काम मैले नै गरेको थिएँ भलै त्यति बेला चाहिँ एउटा हैसियत मिलाउनको निम्ति हस्ताक्षर कृष्ण सिटौला र चाहिँ कृष्णबहादुर महराले गर्नुभएको थियो जबकि अन्विनसा बसेर त्यो चाहिँ हात हतियारको व्यवस्थापन र सेना समायोजन सम्बन्धी त्यसको सबै सम्झौता र त्यसको सबै लिखत मैले त्यहाँ तयार पारेको थिएँ मलाई अहिले पनि थाहा था छ था यो लाजिमपाटको जुन त्यो होटेल छ त्यहाँ बसेर चाहिँ त्यस त्यसमा हामीले निर्माण गरेका थियौँ तर यी कुराहरू सबै कुराहरू तपाईँहरूबाट लुकाइएको थियो हामी जनमुक्ति सेनामा जुन कमिसारको व्यवस्था हुन्छ र त्यसको रूपमा जुन हामीले काम गर्थ्यौँ र माथि पनि हाम्रो जुन एउटा सुरक्षा पार्टीको चाहिँ माथिल्लो अङ्ग हुन्थ्यो त्यसो कहिले पनि बैठकै नबोलाउने र लुकी छिपिकन बठाइबोलाइयो औपचारिकता मात्रै गर्ने र कमान्डरलाई अलग ढङ्गले चाहिँ डिल गर्ने त्यो गरेर चाहिँ पार्टीभित्रको विचार र अन्तरसङ्घर्षलाई पछिसम्म पनि लुकाएर राखियो त्यही कारणले गर्दा सेना समायोजन गर्दाखेरि मेरो विचारमा एउटा सम्मानजनक ढङ्गले नै सेना समाधानको सम्झौता गरिएको थियो म प्रधानमन्त्री हुँदाखेरि पनि मलाई थाहा थियो त्यति बेला प्रधानमन्त्री हुने अनुकूल बेला त्यहाँनिर थिएन तर म एउटै कारणले प्रधानमन्त्री बनेको थिएँ यदि म प्रधानमन्त्री नबनेको भएँ किनकि प्रचण्डको त बन्ने सम्भावना थिएन उहाँको यति विश्वसनीयता गुमेको थियो कुनै पार्टीले उहाँलाई विश्वास गर्दैन थियो कुनै शक्तिले उहाँलाई विश्वास गर्दैन थियो किनकि उहाँ चर्का कुरा गरिदिने बिहान एउटा कुरा बेलुकाको कुरा गरिदिने र त्यो अविश्वसनीयताको कारणले गर्दा उहाँलाई कसैले पनि विश्वास नगर्ने त्यो कारण गर आम ले गर्दा हामीले हाम्रो हातबाट सरकार गयो अरूको सरकार रहँदाखेरि उनीहरूले जनमुक्ति सेनालाई पुरै विघटन गराउन चाहन्थे समायोजन गराउन चाहँदैन यस्तो बिचमा जुन तपाईँलाई थाहा था। छ हाम्रो पहिले प्रचण्ड नेतृत्वको सरकार गएपछि माधव नेपाल नेतृत्वको सरकार फेरि झलनाथको सरकार भन्यो त्यति बेला सेना संयोजनको प्रक्रिया कहीँ पनि अगाडि बढेन त्यस्तो एउटा जटिल अवस्थामा फेरि हामी माओवादीकै नेतृत्वमा सरकार नबनेसम्म यो सेना संयोजन पुरा हुँदैन तर प्रचण्डलाई कुनै पनि हालतमा कुनै पनि पार्टीले पत्याउँदैन र मलाई चाहिँ प्रचण्डले हुन दिँदैनन् अब अरू उनी ठाउँ मान्छे त्यहाँनिर छैन प्रचण्ड बरू अरू होस् बाबुराम नहोस् भन्ने चाहन्थे त्यसैले गर पने पने उन्हीं। उन्हीं कौन जन्द्रिस्ट कौन जन्द्रिस्ट ले गर्दा माधव नेपालपछि उनले झलनाथलाई बनाए झलनाथलाई बनाएपछि पनि सेना समायोजन अगाडि बढ्न सकेन बढ्ने सुख कुरो पनि थिएन किन झलनाथ भनेका पनि एमाले नै थिए उनी उनी पनि सेनालाई हेर्ने दृष्टिकोण जनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण उही थियो तर प्रचण्डका मेरो विरुद्धमा मेरो रिसको कारणले गर्दा कसको रिसले कस को काखमा भने जस्तो चाहिँ गरेर उनले चाहिँ त्यो कुरा गरे तर दुईचोटिसम्म पनि सेना समायोजन नभएपछि बाध्य भएर म म मेरो त्यति बेला पनि रुचि थिएन त्यहाँ किन अन्तिम जस्तो बेला थियो कठिन बेलामा प्रधानमन्त्री भएर धेरै कुरा गर्न सकिँदैन यसले बदनाम मात्रै हुन्छ भन्ने मलाई थाहा थियो तैपनि मैले सेना समायोजन यदि पुरा गर्न सकिएन भने हाम्रो दस वर्ष जनयुद्धको औचित्य रहँदैन यदि सेना जनमुक्ति सेना विघटन भयो अथवा यो प्रक्रिया पुरा भएन भने हामीले युद्ध हारेको ठहर छ र युद्ध हामीले हारिसकेपछि फेरि हामीले देशमा टेकेर अगाडि बढ्ने ठाउँमा हामीलाई हुँदैन त्यसै भएको उनीहरूले रिक्स लिएर भए पनि सेना समायोजनकै निम्ति भए पनि म प्रधानमन्त्री हुन्छु भनेर म भनेको थिएँ र तपाईँले देख्नुभयो म प्रधानमन्त्री बनेपछि नै बल्ल त्यो प्रक्रिया असोजमा असोज तिन गते प्रधानमन्त्री बने असोज कार्तिक पन्ध्र गते नै सेना समायोजन सम्बन्धी हामीले सम्झौता गऱ्यौँ छ हजार सेनालाई समायोजन गर्ने त्यो उपयुक्त नै थियो भलै हामीले बिस हजार आसपासको हाम्रो थियो हामी चाहन्छौँ कहिले कमसे कम, कम दस हजार होस् भन्ने हाम्रो चाहना थियो तर हाम्रो नेतृत्वकै यस्तो कुबुद्धिले गर्दा नेतृत्वका कमान्डरहरूमा अन्यथा ने नमान्नुहोला थाहा छ यहाँ यति डरलाग्दो प्रकारको त्यहाँ अनियमितता त्यहाँभित्रभित्रै भइरहेको थियो जुन भ्रष्टीकरण भएर गइरहेको थियो त्यो कारणले गर्दा उहाँहरूको विश्वनीयता जुन गुमेको थियो त्यो अवस्थामा हामीले छ भने पनि बरू गऱ्यौँ कति पनि नहुनु भन्दा त्यो पनि ठिक छ भनेर छ हजार पाँच सेनालाई समायोजन गर्ने गरी जुन सम्झौता म प्रधानमन्त्री भएको बेलामा गरिएको थियो मेरै जोडबलमा गरियो थियो त्यो उपयुक्त थियो भन्ने मलाई लाग्छ तर पछि पछि पार्टीभित्र जुन ढङ्गको एउटा अन्तरसङ्घ अत्यन्त अस्वस्थ प्रकारको अन्तरसङ्घर्ष रह्यो त्यो कारणले गर्दा सायद तपाईँहरू जनमुक्ति सेनाभित्र यो समाजहरूको महत्त्व ठिक ढङ्गले त्यहाँ लिएर पू, पुग पुग्न सकेन किनकि हामीलाई त हामीलाई त ती मान्छेहरूले पुरै छेलबार गर्ने गर्थे त्यहाँभित्रको जुन अरूको जुन चलखेल हुन्थ्यो त्यहाँ त्यो कारणले गर्दाखेरि उनीहरू सीमित केही मान्छेहरू मात्रै बस्ने र उनीहरूले मात्र त्यो जनमुक्ति सेनाका सबै गोप्य कुराहरू चाहिँ भित्र राख्ने त्यो प्रयत्न गर्थे त्यही कारणले गर्दा सेना समायोजन गर्ने बेला म प्रधानमन्त्री थिएँ मलाई समेत दुखाएर उनीहरूले जुन भित्रभित्र त्यो गतिविधि गर्थे पछि त थाहा भयो यति धेरै विकृति र विसङ्गति यति धेरै अन्तर्विरोध त्यहाँ बढेछ र कमान्डरको बिचमा आफै मारामार भएर सिद्धिने खालको खतरा पो त्यहाँ पैदा भएछ त्यसले चैत्र अठाइस गते जब हामीले चाहिँ सेनालाई विधिवत रूपमा समायोजन गर्ने एउटा कार्यक्रम मार्फत हामीले निर्णय हामीले गरेका थियौँ त्योभन्दा पहिल्यै नै त्यहाँ मेरो थाहा भयो त्यहाँको साधन स्रोतको कब्जा गर्ने र कतिपय जो जुन गलत दिशामा गइसकेका मान्छे जो भ्रष्ट विकृत भइसकेका मान्छेहरू थिए तिनीहरूसँग चाहिँ तल्लो दर्जाका कमान्डरहरू र हाम्रा चाहिँ सेनाहरूको चाहिँ जुन अन्तर्विध चर्किएको रहेछ त्यसले आफैभित्र दुश्मनले पनि खेलेर चाहिँ फाटो पारिदिने खोज्ने र सगभर सेनामा नेपाल नेपाली सेनामा नजाउन् बरु बाहिर निस्काउन् भनेर अरूले पनि प्रयत्न गर्ने अब हाम्रो आफ्नैभित्र पनि त्यो प्रकारको चाहिँ अन्तरसङ्घर्ष हुने त्यो कारणले गर्दा त्यो छ जनमुक्ति सेना समायोजन हुनुपर्नेमा जम्मा चौध सयको मात्रै समायोजन हुन पुग्यो मलाई अचम्म मलाई अत्यन्त ठुलो खेल लाग्छ यो ठुलो एउटा हाम्रो कमजोरी भयो र मेरो जीवनको एउटा सबभन्दा ठुलो एउटा पश्चाताप त्यसमा छ आज छ से जनमुक्ति सेना मात्रै नेपाली सेनामा गएको भए नेपाली इतिहास लेखिँदा सेनाको इतिहास लेखिँदाखेरि एउटा सम्मानजनक ढङ्गले दस वर्ष जनयुद्धले जुन परिवर्तन ल्याएको थियो राजनीतिक परिवर्तन र त्यसलाई सफल पार्ने जुन जनमुक्ति सेना मुख्य थियो त्यसको पनि नेपाली सेनामा सम्मानजनक समायोजन भइसकेपछि नेपालको इतिहास अर्कै ढङ्गले लेखिन्थ्यो तर त्यहाँ पार्टीभित्र रहेका गलत मानिसहरू र जनमुक्ति सेनाको नेतृत्व हत्याउने गलत मानिसहरूको चाहिँ प्रवृत्तिका कारणले ठिक ढङ्गले समायोजन हुन सकेन छ सम्भावना रहँदा रहँदै साथीहरूलाई त्यहाँ अभिप्रेरित गर्नुको साटो त्यहाँ जानु हुँदैन बेठिक छ भनेर बाहिर धकल्ने ढङ्गले जुन त्यहाँनिर प्रयत्न गरियो त्यो कारणले गर्दा जनमुक्ति सेनाको समायोजन ठिक ढङ्गले हुन सकेन र तैपनि तैपनि म के भन्न चाहन्छु भने मेरै पालामा मैले कमसेकम त्यसलाई टुङ्ग्याउने जुन काम मैले गरेँ मलाई त्यसैमा सन्तोष धेरै मान्छेले प्रधानमन्त्री भएर के गरौँ बाबुरामले केही पनि गरेन भन्छन् तर म दाबी साथ भन्न सक्छु जनमुक्ति सेनाको मैले चाहे जस्तो समायोजन भएको भए त उत्तम नै भइहाल्थ्यो त्यो भइहाल्छ भने पनि कमसेकम सेना समायोजन एउटा शान्ति प्रक्रियालाई टुङ्ग्याउने काम मेरो पालामा भएको थियो त्यसमा मलाई सन्तुष्टि छ म त्यही म तपाईँहरूसँग म यहाँ राख्न चाहन्छु तर दुःखसाथ भन्नुपर्छ जनमुक्ति सेनाका कमिडहरू साथीहरू जहाँ उपस्थित हुनुहुन्छ मैले सुनिराखेको छु तपाईँहरूलाई जुन ढङ्गले जनमुक्ति सेनाबाट कतिपय साथीहरूलाई बहिर्गमन गरियो र कतिपय साथीहरू जुन स्वैच्छ अवकाश लिएर बाहिर जो निस्कनु भयो र तपाईँहरू साथीहरूको व्यवस्थापन जुन हामीले पहिले भनिएको थियो योजना बनाइएको थियो त्यो ठिक ढङ्गले लागू गरिएन जुन साधन स्रोतहरू थिए त्यसको पनि अत्यन्त असमान ढङ्गले चाहिँ वितरण गरियो काखा र पाखा त्यहाँनिर गरियो र तपाईँहरू जो बाहिर आएर निस्कनु भयो त्यसलाई हामी योजनाबद्ध ढङ्गले गरौँ भनेर चाहिँ हामीले नीतिविध रूपमा बनाएका थियौँ तर केही कमान्डरहरू र त्यही नेतृत्वमा पार्टी नेतृत्वमा रहेका गलत मान्छेहरूको चाहिँ कारणले गर्दा त्यो योजना पनि ठिक ढङ्गले बन्न सकेन त्यसले गर्दा जो स्वैच्छ अवकाशमा जो साथीहरू बाहिर निस्कनुभयो उहाँहरूको व्यवस्थापन ठिक ढङ्गले हुन सकेन त्यसले हाम्रो त्यत्रो शक्ति त्यत्रो चाहिँ लडेर आएको त्यत्रो आदर्श र विचारबाट अभिप्रेरित जुन जनमुक्ति सेना थियो ती साथीहरूको चाहिँ व्यावहारिक जीवनमा बाहिर आइसकेपछि चिल्ली र बिल्ली हुने चाहिँ जुन अवस्था बन्यो तर योभन्दा दुःखद कुरा केही पनि हुन सक्दैन थियो फेरि पनि फेरि पनि हामीले यो चरणसम्ममा आइपुग्यौँ र संविधान सभाबाट संविधान बनेपछि एउटा शान्ति र संविधान निर्माणको एउटा प्रक्रिया विधिवत रूपमा पुरा भएको छ अब ती विगतका पाठबाट सिकेर हामीले अगाडि बढ्नु छ त्यसैले यो बेलामा यो आजको यो अन्तर्गत कार्यक्रममा म जनमुक्ति सेनाका साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने विगतको हामीले समीक्षा गरौँ त्यसबाट पाठ सिक्यौँ तर पश्चाताप नगरौँ थुप्रै मान्छेहरूले मैले भन्न सक्छन् नयाँ शक्ति निर्माणको क्रममा हामी अब नयाँ एउटा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर हामी जाँदैछौँ एउटा शान्तिपूर्ण आर्थिक विकास र समृद्धिको बाटोबाट शान्तिपूर्ण सङ्घर्षको तरिकाले अगाडि बढ्ने हाम्रो प्रतिबद्धता छ त्यस्तो अवस्थामा हिजोको युद्धमा संलग्न भएको जनमुक्ति सेनाको के भूमिका रहन सक्छ के आवश्यकता छ यस्तो प्रकारको भेटघाट गरेर यहाँ हाम्रो अर्कै मानिस आएछ कि भन्ने मान्छेहरूलाई भ्रम पर्न सक्छ म पष्टता साथ के भन्न सक्छु भने पहिले निर्म, निर्मा ध्वंस र निर्माण त्यो अन्तर सम्बन्धित हुन्छन् रात र दिन अन्तर सम्बन्धित भए जस्तै संसारमा कुनै पनि वस्तुको दुईवटा पाटो हुन्छ त्यसै भएको हुनाले यो चाहिँ निर्माण गर्ने कुरा समृद्धि भन्ने कुरालाई पुरानोको चाहिँ ध्वंस नगरीकन नयाँको निर्माण हुँदैन र पुरानो पछौटेपनको अन्त्य नगरिकन नयाँ चाहिँ समृद्धिको चाहिँ निर्माण चाहिँ हुन सक्दैन त्यही जनमुक्ति सेनाले हिजोको एउटा थोत्रियोको सामन्त निरङ्कुश राज्य सत्तालाई ध्वंस गर्नको निम्ति जुन भूमिका खेल्यो अब त्यही जनमुक्ति सेनाले नयाँ परिवेशमा आफ्ना विचार आफ्ना चाहिँ नयाँ सोच र शैलीलाई बदलेर नयाँ निर्माणको एउटा नयाँ समृद्धि सेना अब बन्न सक्छ हिजो लड्डी सेना थियो फौजी सेना थियो युद्ध गर्ने सेना थियो अब विकास र समृद्धिको सेनामा हामी रूपान्तरण हुन सक्छौँ र हामी रूपान्तरण हुनुपर्छ यसको अर्थ र औचित्य यही हो इतिहासमा हामी सबैले सुनेका छौँ अशोकका कुरा हामीले सुनेका छौँ अशोक ठुला उनले ठुलो लडाइँ लिएर ठुलो एउटा बादशाह ठुलो जित उनले हासिल गरेका थिए तर पछि उनी आफैले एउटा चरणमा पुगिसकेपछि जब त्यो लडाइँको चरण सिद्धियो उनी जति ठुला शान्तिवादी कोही पनि भएन अहिले पनि अशोकलाई बुद्धको सबभन्दा ठुलो अनुयायीको रूपमा उनलाई चिनिन्छ सबभन्दा लडाकु पनि अशोक थिए र त्यो यो भारतवर्षलाई नै पुरै एकताबद्ध गर्ने त्यो अहिलेको जुन भारत भन्ने छ त्यसको सबभन्दा ठुला चाहिँ बादशाह पनि अशोक थिए भने एउटा नयाँ परिवेशमा पुगिसकेपछि सबभन्दा ठुला शान्तिका दूत पनि अशोक नै भएका थिए त्यसैले मान्छे भनेको विचार मान्छे भनेको चाहिँ एउटा यन्त्र होइन मान्छेले जुन खालको खास खास परिस्थितिमा आफ्नो सोचलाई कायम राख्छ र अर्को नयाँ परिस्थितिमा सोचलाई फेरि विकसित र परिमारिद गरेर अगाडि बढ्छ त्यसपछि ऊ नयाँ मान्छे बन्छ त्यसैले मा नयाँ शक्ति अथवा नयाँ सङ्गठन भनेको आकाशबाट टिपेर लगाएका नयाँ मान्छेबाट बन्ने हुँदैन र जसले हिजोको चाहिँ युद्धमा अग्रगामी नि भूमिका निर्वाह गर्न सक्यो नि हिजोको पुरानो सामान्जिक संरचना भत्काउनुको निम्ति अगुवा भूमिका खेल्न सक्यो अबको नयाँ नेपाल निर्माण गर्नुको निम्ति पनि समृद्ध नयाँ ने नेपाल निर्माण गर्नुको निम्ति पनि शान्ति र समृद्धि र रस निर्माणको बाटो निर्माण गर्नको निम्ति पनि जनमुक्ति सेनाले नै भूमिका निर्वाह गर्न सक्छ यही सोचका साथ अहिले हामी तपाईँहरूसँग यो भेला र यो अन्तक्रिया र यो छलफल हामी गरिरहेका छौँ त्यसले यसबारेमा लिए लिएर कोही पनि कुनै पनि ढङ्गले यहाँ कुनै खालको चाहिँ दुविधा पाल्नुपर्ने आशंका पाल्नुपर्ने कुनै पनि कारण छैन त्यसैले से जनमुक्ति सेनाका साथीहरूलाई र हैसियलका साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने हामीले हिजोको कार्यभार एउटा गौरवपूर्ण ढङ्गले पुरा गऱ्यौँ त्यसमा हामीले गर्व गरौँ त्यसमा हामीले पश्चाताप गर्नुपर्ने कारण छैन त्यहाँ भएका कमी कमजोरीबाट सिकाउँ र आगामी दिनमा आफूलाई रूपान्तरित गरेर नयाँ सोच नयाँ विचार नयाँ कार्यदिशा नयाँ सङ्गठन र नयाँ शैलीका साथ नयाँ मान्छे बनेर फेरि हामी एउटा नयाँ अभियानमा लागौँ यो नै यो नै यो, यो भेलाको चाहिँ मुख्य चाहिँ औचित्य हो त्यसैले म स्पष्ट भन्न सक्छु जुन जनमुक्ति सेनाले तपाईँहरूले त्यत्रो त्याग ते र बलिदान गरेर दस वर्ष जनयुद्धलाई एउटा उचाइमा पुर्याएर नेपालको राजनीतिक परिवर्तनलाई यहाँसम्म ल्याउने भूमिका खेल्नुभयो अब आगामी दिनमा पनि नयाँ भूमिकामा तपाईँहरूले आफूलाई रूपान्तरण गर्न सक्नुभयो भने बदल्न सक्नुभयो भने आगामी दिनमा पनि तपाईँहरूले त्यो भूमिका खेल्न सक्नुहुन्छ हिजोको जसरी युद्धका जुन नेता नायक तपाईँहरू हुनुहुन्थ्यो अब शान्तिका र निर्माण र समृद्धिका नायक पनि तपाईँहरू बन्न सक्नुहुन्छ खालि आवश्यकता के छ भने हामीले हाम्रो सोचलाई हाम्रो सोध्ने तरिकालाई बदल्न सक्नुपर्छ यसो भनेर म तपाईँहरूलाई अब कहाँनिर चाहिँ अब लैजानी चाहिरहेको छु भने अब हामीले कसरी हामी अब नयाँ कसरी बन्छौँ त हामी नयाँ कुन ढङ्गले हामीले बन्ने प्रयत्न हामी गर्दैछौँ म त्यतापट्टि जान चाहन्छु नयाँ भनेर हामीले लहरमा आवेगमा नयाँ बन्ने भनेका होइनौँ हामीलाई हिजो हामीले सिकेको जुन एउटा दण्डात्मक तथा ऐतिहासिक भौतिवाद हो त्यसले हामीलाई के सिकाउँछ भने कुनै पनि चिजको एउटा मात्रात्मक विकास हुँदै गएर एउटा खास विद्युतमा पुगे पछि त्यसले क्रमभङ्ग गर्छ त्यसले छलाङ हान्छ त्यसैले नेपालमा अहिले जुन एउटा पुरानो सामन्ती युगको अन्त्य हुने क्रम जुन पुरा भएको छ अब हामी एउटा पुँजीवादी युगमा टेकेर पुँजीवादी पुँजीवादी आधार निर्माण गरेर त्यसमा टेकेर एउटा समाजवादी युगतिर अब हामी जानु छ त्यसो भएको हुनाले यो चरणमा पहिलो चरण हाम्रो चाहिँ एउटा आर्थिक विकास र समृद्धि उत्पादक शक्तिको विकास नै हुन्छ त्यो थाहा छ राजनीतिक र आर्थिक परिवर्तनहरू एक अन्तर सम्बन्धित हुन्छन् कहिले राजनीतिक परिवर्तन अगाडि आउँछ कहिले आर्थिक परिवर्तन अगाडि आउँछ युरोप र अमेरिका जस्ता देशहरूमा त्यहाँ आर्थिक परिवर्तन पहिले भयो त्यहाँ पुँजीवादको विकास पहिले भयो औद्योगिक क्रान्ति पहिले आयो र औद्योगिक क्रान्तिको जगमा त्यहाँ राजनीतिक क्रान्ति पछि आयो गणतन्त्र लोकतन्त्र भन्ने कुरा युरोपमा पछि आयो पहिले ऊ क्रान्ति भयो औद्योगिक क्रान्तिको जगमा जब त्यो राजनीति उप संरचना र आर्थिक आधारको बिचमा अन्तरि पैदा त्यसपछि चाहिँ संरचना त्यहाँनिर बलियो फ्रान्सको क्रान्ति जर्मनीका क्रान्ति बेलायतका क्रान्ति त्यसरी भएका थिए तर हाम्रा जस्ता देशहरूमा जो तेस्रो विश्वका देशहरू हुन् त्यो देशमा अहिले दोस्रो विश्वयुद्धपछि चाहिँ एउटा के प्रविधि देखा पर्छ भने हामी कहाँ चाहिँ यो सूचना र सञ्चारको र विचारको प्रवाहको असरको कारणले गर्दा हामी कहाँ चाहिँ चेतना राजनीतिक चेतना अगाडि आयो त्यसले राजनीति परिवर्तन पहिले भयो तर आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तन जो अलि धिमा गतिमा हुन्छ त्यो चाहिँ अलि हाम्रो पछाडि पर्यो त्यसैले गर गर्दा हामीले यो सत्तरी वर्षसम्म राजनीति परिवर्तन पहिले गऱ्यौँ तर हाम्रो आर्थिक सामाजिक सांस्कृतिक परिवर्तन अझै पुरा हुनसकेको छैन त्यसैले क्रान्तिको त्यो पाटो बाँकी छ राजनीतिक परिवर्तनको पाटो पुरा भयो आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनको पाटो बाँकी छ त्यसै भएको हुनाले इतिहासको यही नियमअनुसार अब हामीले आर्थिक विकास र सामाजिक सांस्कृतिक परिवर्तन हामीले ल्याउन सकेनौँ भने जब हाम्रो लक्ष्य समाजवादतिर जानेछ तर अहिले नै हामीले समाजवाद ल्याउन खोज्यौँ भने त्यो आउँदैन किनकि तपाईँले देख्नुभयो रुसमा चिनमा भियत्नाममा क्याम्बोडियामा जो अत्यन्त पिछडिएका देशहरू थिए त्यहाँ एकैचोटि चाहिँ समाजवाद ल्याउँछु भन्दा त्यहाँ समाजवाद आएन एउटा तहमा पुगिसकेपछि त्यो भत्किएर पुरै पुँजीवादतिर चाहिँ त्यो फर्कियो र तपाईँ हाम्रै जीवनकालमा हामीले त्यो देखिसक्यौँ यसबाट सिकेर पनि अब हामीले यो जुन राजनीति उप संरचनामा परिवर्तन आएको छ यसलाई जोगाएर यो सङ्घीय लोकतान्त्रिक गण गणतन्त्रलाई जोगाएर यसमा टेकेर समाजवादतिर जाने हो भने अब यसको जग आर्थिक जग हामीले पहिले निर्माण गर्नुपर्छ छाना हामीले भने यहाँ त उल्टो भयो अवस्थामा तरिका पहिले जग बनाएर घरको छाना बनाउनु पर्ने छाना माथि खामा लगाएर बल्ल तलको जगेर गाह्रोको तल लाउने कामको हामीलाई बाँकी छ त्यसैले यदि यो जग राम्रोसँग बनाएनौँ गाह्रो राम्रोसँग हामीले लगाएनौँ आर्थिक जग र आर्थिक गाह्रो ठिक ढङ्गले हामीले लगाएनौँ भने यो राजनीति उप संरचना जुन खडा भएको छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र जुन प्राप्त भएको छ चा। यो चाहिँ दिगो नहुन सक्छ र यो चाहिँ फेरि समाजवादको दिशातिर चाहिँ लैजान गाह्रो हुन्छ त्यसै भएको अब हाम्रो मुख्य कार्यवा भनेको आर्थिक आधारमा परिवर्तन हो आर्थिक क्रान्ति हो उत्पादक शक्तिको चाहिँ हाम्रो विकास हो त्यसले यसैको निम्ति अब हामीलाई हिजेकै स्रोत र शैलीले हिजेकै चिन्तनले पुग्दैन अब हामीलाई यस्तो विचार चाहियो यस्तो कार्यदिशा चाहियो यस्तो सङ्गठनात्मक पद्धति र शैली चाहियो जसले चाहिँ देश सम्पूर्ण देशलाई चाहिँ विकास र समृद्धिको दिशामा चाहिँ अगाडि बढ्योस् देशको साधारण स्रोत र जनशक्तिको समायोजन गरेर केही दशकसम्म देशलाई पुरै आर्थिक क्रान्तिमा होम्न सकियोस् यो को निम्ति हाम्रो पुरानो भएको जुन पार्टी छ र पुरानो जुन संरचना छन् त्यो पर्याप्त छैन हो कतिपयले भन्ने गर्छन् हामीले त्यो पुरानै पार्टीको पनि त्यही टा महाधिवेशनपछि आर्थिक विकास र समृद्धि कुरा त हामी गरेकै हो नि हामीले पनि गर्दैछौँ उहाँहरू प्रतिनिधिले भन्न सक्नुहुन्छ उहाँले अहिले पनि तर उहाँहरूले हामी के भन्न चाहन्छौँ भने त्यो हिजोको जुन पार्टीको जुन ढाँचा हो त्यसको जुन एउटा संरचना हो त्यो चाहिँ यो नयाँ ढङ्गले यो आर्थिक विकास र समृद्धिको दिशामा लिएर जानुको निम्ति त्यो चाहिँ उपयुक्त पर्याप्त छैन काङ्ग्रेस बाट बाट त हामीले अपेक्षा गर्यो कुनै भयो कसैले पनि अपेक्षा गर्दैन एमालेको पनि हामीले देखिसकेका छौँ काङ्ग्रेस एमाले भएन भनेरै माओवादी आएको तर ए माओवादीको के छ त भन्दा तपाईँ हामीले थाहा छ त्यो चाहिँ यति धेरै भ्रष्टीकरण भएर गएको छ त्यहाँ यस्तो धेरै तहहरू त्यहाँनिर बनेका छन् एउटा नव धनाट र नव सामन्तहरूको चाहिँ एउटा चाहिँ जो त्यो तह त्यहाँ निर्माण भएको छ र यस्तो प्रकारको एउटा माकुराको जालो जस्तो स्वार्थी समूहहरूको त्यहाँ घेराबन्दी बनेको छ त्यहाँबाट निस्किएर यो चाहिँ आम जनताको बिचमा जाने र अग्रगामी परिवर्तन ल्याउने सामर्थ्य अब त्यो त्यो सङ्गठनले राख्दैन त्यसो यहाँ हामीले कसैलाई दोष दिन आवश्यक छैन हामी यहाँ कसैका प्रति नकारात्मक टिप्पणी गर्न गइरहेका छैनौँ तर इतिहासको नियम के हुन्छ भने एउटा शक्तिले खास कालखण्डमा प्रगतिशील भूमिका खेल्छ तर अर्को कालखण्डमा गइसकेपछि त्यो फेरि पुराने शक्तिमा रूपान्तरण हुन्छ जसले उदाहरणको निम्ति नेपालमा सन्तानब्बे साल आसपासमा प्रजा परिषद सबभन्दा क्रान्तिकारी पार्टी थियो तर सात सालसम्म आइपुग्दाखेरि त्यो प्रजा परिषद पछाडि पर्यो त्यसको ठाउँमा काङ्ग्रेस आयो र पछि काङ्ग्रेस चाहिँ फेरि सत्र सालपछि पञ्चायत कालमा चाहिँ काङ्ग्रेस फेरि राजासँग मिलेर जो फेरि उयो पुरानै शक्ति बन्यो त्यसको विरुद्धमा वामबन्दी शक्तिहरू आए र त्यसमा पहिले एमाले अगाडि आयो र एमाले पनि छ्यालिस सत्तालिस सालपछि फेरि पुरानै शक्तिमा पढेन भएपछि बाहन सालपछि हामी अगाडि आएका थियौँ अहिले बैसठी त्रिसठी पछि यहाँसम्म आउँदा माओवादी पनि फेरि पुरानै यथार्थीवादी शक्तिमा परिणत भयो र हामीलाई नयाँ शक्तिको आवश्यकता आयो यो कुनै बढाइ चढाइ कुरा होइन अहिले बनेको सरकारको स्वरूप हेर्नु तपाईँहरूले अहिले उही कमल थापा जो छ्यालिस सालको आन्दोलन दबाउँदाखेरि पनि उनै थिए बैसठी त्रिसठी आन्दोलन दबाउँदा पनि उनी गृहमन्त्री थिए र अहिले पनि उनी राजतन्त्रका पक्षधार छन् गणतन्त्रका विरोधी छन् सङ्घीयताका विरोधी छन् र यो सेकुलरिजमका चाहिँ उनी विरोधी छन् र तैपनि अहिले उनी प्रचण्ड केपी ओली चित्रबहादुर केसी र कमल थापा कसरी मिलेका होला के आधारको सूत्र के हो उहाँहरूको मिल्ने मिलनबिन्दु मिलन, मिलन, के हो कमल थापा गणतन्त्रवादी भएका हुन् अग्रगामी चाहिँ परिवर्तनकारी भएका हुन् अथवा प्रचण्ड र केपिओली पछाडि फर्केका हुन् तपाईँले त आज हेर्नुहोस् त केपिओली त उनी पहिल्यै पहिले फर्केकै हुने त उनी गणतन्त्र आउनु भन् बन, आउनु भनेको त एउटा ठेलागाडा चढेर अमेरिका जानु जस्तै हो उनी भन्ने गरेकै हुन् बैसठी बेलामा संहिता लगायतका विषयमा उनी अहिले पनि मैले यो चाहेकै होइन मेरो एजेन्डै होइन बल्ची हो माओवादीले गर्दा उनी अहिले पनि भन्छन् कमल थापाले पनि आफ्नो राजतन्त्रको एजेन्डा हिन्दुत्वको एजेन्डा संहिता विरोधी एजेन्डा छोडेका छैनन् चित्रबहादुर केसीलाई हका हकी भन्छन् यो संहिता कामिनलाग्ने चिज उनले भनेकै छन् त्यसले उनीहरूले आफ्नो एजेन्डा छोडेका छैनन् एजेन्डा कसले छोड्यो भन्नु एजेन्डा प्रचण्डले छोड्नुभयो एजेन्डा प्रचण्डको न अघि लगाएका हिजो हाम्राका माओवादी साथीहरूले छोडे समस्या यहाँनिर हो त्यसै भएको हुनाले उहाँहरूले हामी फेरि हामी नयाँ हो नयाँ भएर नया देखाउँछु भन्नुहुन्छ यो त व्यवहारबाट देखाउनु पर्यो जब उहाँहरू जब जुन संविधानका मूलभूत एजेन्डा हुन् त्यसलाई छोडेर ती एजेन्डा विरोधी शक्तिहरूसँग मिलेर उहाँहरू सत्तामा जानुहुन्छ भने उहाँहरू पछाडि फर्केको हो र त्यसै भएको हुनाले उहाँ अब अगाडि जानु सक्नुहुन्न पाइला चाहिँ पछाडितिर फर्काउने म अगाडि हिँड्दैछु भनेर झुकियाएर कोही पनि झुकिने अवस्था रहँदैन त्यसैले उहाँ पनि अब पुरानो शक्तिमा परिणत भइसक्नु भएको छ यो अवस्थामा तपाईँ हामी जो हिजोको माओवादी आन्दोलनबाट आएका मानिसहरू छन् म मा बाहिरका साथीहरू कहिले कुरा गरिरहेको छैन किनकि यो नयाँ शक्तिमा भित्रका माओवादी आन्दोलनभन्दा बाहिरका साथीहरूमा बढी मैले चाहिँ उत्साह देखिरहेको छु म जहाँ पुगेको छु उहाँहरू ठुलो उत्साह त्यहाँनिर छ त्यो यहाँ चाहिँ अहिले जनमुक्ति सेना कै यो भेला भएको हुनाले मैले माओवादी आँगुलभित्रकै मैले कुरा गरिराखेको छु त्यो अरू कुरालाई चाहिँ हामी पछि गरौँला त्यसले मैले के भन्न चाहेको भने माओवादी आँगुभित्रका हामी अग्रगामी सोच राख्ने प्रगतिशील सोच राख्नेहरू यो यात्रालाई निरन्तर अगाडि बढाउनुपर्छ भन्ने शक्तिहरू जुन राजनीतिक उपलब्धि प्राप्त भएको छ यसमा टेकेर आर्थिक जग निर्माण गरेर समाजवादको दिशामा अगाडि बढ्नुपर्छ भन्ने शक्तिहरूले अब आँट गरेर नयाँ शक्ति निर्माण गर्नुपर्छ यही सोचका साथ नै हामीले यो कदम चालेका हौँ र कयौँ मानिसहरूले भ्रम फैलाने गरेका छन् यो संविधान बनाएर चाहिँ बाबुरामले चाहिँ पार्टी पनि छोड्यो संविधानको पनि विरोध गर्यो र त्यसैले गर्दाखेरि चाहिँ यो कसैको चाहिँ डिजाइनमा गयो भनेर चाहिँ खुलो चाहिँ हो हल्ला उनीहरूले चाहिँ चलाएका छन् त्यसले गर्दा तपाईँहरू साथीहरूलाई पनि खास यो पहाडी इलाकामा पहाडमा रहने खास आर्यका समुदायका साथीहरूलाई एउटा निकै खालको चाहिँ एउटा भ्रम पनि त्यहाँ पर्न गएको छ जनजाति र मधेसी साथीहरूमा त त्यति धेरै भ्रम छैन किनकि यो शासकवर्गले पहिले देखि नै जुन अग्रगामी नयाँ चिज कसैले ल्याउँछ भने त्यसको बदनाम गर्ने त्यसलाई चाहिँ एउटा चाहिँ विदेशीको दलाल हो भनेर चाहिँ दमन गर्ने यो त पञ्चायतकालदेखि पटक पटक गरेको हुनाले अरू यहाँ उत्पीडित जनतालाई भरम छैन जो मध्यमवर्ग छ र खास गरी हामी पाहाडमा बस्ने आर्यका समुदायबाट आएका मानिसहरू छौँ उनीहरूलाई चाहिँ अलिकति यो यही बेलामा हामीले नयाँ शक्तिको कुरा गर्दा कतै चाहिँ जानेर नजानेर गल्ती पो गरेका कि अरू कसै दृश्य अदृश्य शक्तिको डिजाइनमा पर्यो कि भन्ने पनि तपाईँहरूलाई पर्न सक्छ म साथीहरूले स्पष्टको साथ भन्न सक्छु त्यसमा चिन्चित पनि कति पनि तपाईँले कुनै पनि आशंका नराख्नुहोस् हाम्रो भनाइ के हो भने यो यात्रा हाम्रै कारणले गर्दा पुरा भएको के तपाईँलाई थाहा छ जनमुक्ति सेनाका साथीहरूलाई यो राजनीतिक लाइन कसले ल्याएको संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने र सेना समायोजन गरेर नेपालमा भिन्न ढङ्गले अगाडि बढाउने भन्यो लाइन कसको किरणजीको लाइन हो कि प्रचण्डजीको लाइन हो कि बाबुरामको लाइन त्यो तपाईँलाई राम्ररी थाहा था छैन त्यसले हाम्रो लाइन थियो यो पालुङमा त हामीले खुल्यो हामी यही भनेकै थियौँ नि संविधान बनाऊँ गणतन्त्र ल्याउँ यो सेना समायोजन गरौँ र अगाडि बढौँ हामीले त्यति बेला होइन तर ती साथीहरूले यो लाइनको विरोध गर्नुभएको हो नि किरणजीले त इमान्दारतापूर्वक खुलै विरोध गर्नु हो तर प्रचण्डजीले चाहिँ ठिक प्रष्ट रूपमा विरोध गर्न नसकेर बडो घुमाउरो तारा पाराले चाहिँ उहाँ कहिले किरण शाह नजिक कहिले बाबुराम शाह नजिक भनेर अन्तत उहाँले चाहिँ फेरि यसको चाहिँ विरोध गर्नुभएको त हामी सबैलाई थाहा था छैन था। त्यसैले हाम्रै लाइनले यहाँसम्म ल्याएको हो त्यसैले अब अगाडि लाइने सोच पनि हामीसँग नै छ न त उहाँहरूले हिजो यहाँसम्म ल्याउनु भएको हो न अब अगाडि लाने सोच उहाँहरूसँग छ त्यसैले उहाँहरूले पलाउने भ्रममा तपाईँहरू कोही पनि पर्न आवश्यक छैन हामीले स्पष्ट चित्रदेखि अब नयाँ नेपाल बनाउने बेला अब आएको छ र त्यसको निम्ति हामी नयाँ बन्नुपर्छ हामीले नेतृत्व लिन ने सकेनौँ भने हामीले बाटो देखाउन सकेनौँ भने यो देशमा काङ्ग्रेस एमालेबाट नयाँ चिज आउनेवाला छैन र पुरानो माओवादी पनि त्यसमै मिसिसकेको अवस्थामा कि त नयाँ पुस्ताबाट नयाँ तुरन्त एउटा नयाँ शक्ति नेतृत्व जन्माउनु पर्यो नभए तपाईँ हामीले बाटो देखाएर र बाहिर रहेका शक्तिहरूलाई युवाहरूलाई समेत समेटेर नयाँ शक्ति ल्याउनु पऱ्यो र हामीले के निष्कर्षमा पुग्यौँ भने हामीले नै त्यो आँट गर्नुपर्छ हामीले नै त्यो आँट गर्नुपर्छ किनकि हिजो धेरै त्यागेर बलिदान गरेको हामीले हो हामीले नै देशलाई यहाँसम्म ल्याएको हो त्यसले अब आगामी दिनमा विकास र समृद्धिको जगमा टेकेर समाजवादको दिशामा जाने बाटो पनि हामीले नै देखाउनुपर्छ त्यसै भएको हुनाले नयाँ शक्ति बनाउने हिम्मत र आँट हामीले गरेका हौँ किनकि यसमा कुनै पनि प्रकारको दुविधा आशंका नराख्न म साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु अब हामीले यो नयाँ शक्ति कसरी बनाउँदैछौँ त यसको स्वरूप के हुन्छ भन्ने जहाँसम्म विषय छ यो विषयमा चाहिँ साथीहरूलाई म प्रारम्भमा के भन्न चाहन्छु भने अहिले हामीले यो विषयमा हामी माओवादी आउने भित्रका मात्र होइन माओवादी आउने भित्रकाले त पहल गऱ्यौँ हामीले एउटा आह्वान गऱ्यौँ हामी नयाँ ढङ्गले रूपान्तरित भएर अगाडि जाने प्रतिबद्धता जाहेर गऱ्यौँ तर हामीले मात्रै हामीले मात्रै फेरि यो महान अभियान अगाडि बढाउन अब गाह्रो हुन्छ हिजो जसरी हामीले जनयुद्ध सुरु गर्दा विभिन्न तहरतका वर्ग जाति क्षेत्र लिङ्ग समुदायका मानिसलाई समेटेर माओवादी आन्दोलन अगाडि बढाएका थियौँ अब यो नयाँ समृद्ध नयाँ नेपाल निर्माण गर्दा हामी हिजो माओवादी आन्दोलनमा लागेका मानिसहरूबाट मात्रै पुग्दैन अब हामीले हामी धेरैभन्दा धेरै हामी रूपान्तरित बनाउँ यो प्रयत्न हामीले गरौँ र त्यसको सँगसँगै हामीभन्दा बाहिर रहेका कुनै पनि पार्टीमा नलाएका अथवा अरू पार्टीभित्र लाएका तर प्रगतिशील खालका सोच राख्ने र खासगरी नए युवा पुस्ता जो भर्खर दस बारह वर्ष ये आगे बीस रीस वर्ष को उमेर को युवा को जो ठूल पंक्ति त्यो पङ्क्तिलाई नजोडिकन नयाँ शक्ति निर्माण हुन सक्दैन त्यसै भएको हुनाले हामीले नयाँ शक्ति निर्माणको कुरा गर्दा माओवादीलाई मात्र लिएर बनाउने हामी कल्पना गरिरहेका छैनौँ र हामीले माओवादी आन्दोलनभन्दा बाहिर विभिन्न प्रकारका आन्दोलन पार्टीमा रहेका मान्छेहरू र कुनै पनि पार्टीमा नरहेका युवा पुस्ताहरू तिनलाई समेटेर नयाँ शक्ति बनाउने हाम्रो चाहिँ सोच हो त्यसै भएको हुनाले यसको निम्ति अब हामीले हाम्रो विचारलाई हाम्रो कार्यदिशा र हाम्रो सङ्गठनलाई पनि नयाँ ढङ्गले लानुपर्छ भन्ने त्यहाँ अवधारणा त्यसो हुँदाखेरि हाम्रो अब वैचारिक सैद्धान्तिक आधार के त यसो सन्सान ढाँचा के भन्ने त्यहाँनिर प्रश्न आउँछ कहीँ मान्छेले प्रश्न उठाइदिएका छन् यो त मार्क्सवादभन्दा बाहिर गएर अर्कै विचार लिँदैछ भन्ने एक थरीलाई लागेको छ भित्रका मान्छेहरूलाई त्यो भएर मालिदिएका छन् र बाहिरका मान्छेहरूले के भनिदिएका छन् भने यी त उ कम्युनिस्ट उ माओवादी नै हुन् कहाँ उनीहरू नयाँ हुन सक्छन् भनेर बाहिरकै हालिदिएका छन् त्यसले हामी के भन्न चाहन्छौँ भने यी दुइटै खालका सोचाइ यी चाहिँ अत्यन्त पुराना खालका सोचाइहरू हुन् हामी त कुनै पनि विचार र दर्शन भनेको समयअनुकूल चाहिँ विकास हुन्छ विचार दर्शन भनेको त्यो सम्बन्धित ऐतिहासिक कालखण्डको चाहिँ एउटा वैचारिक सार्थत्व हो दर्शन भनेको त्यसैले युग अनुसार चाहिँ विचार र दर्शनको पनि विकास हुन्छ मार्क्सवाद एउटा खास कालखण्डमा चाहिँ त्यो विकसित भएर आएको थियो युरोपमा औद्योगिक क्रान्ति भइसकेपछि जुन खालको परिस्थिति एउटा सरग र पुँजीपति वर्गमा समाज बाँडिएको थियो त्यति बेला चाहिँ मार्क्सवादको चाहिँ आविष्कार भएको थियो तर समाज त गतिशील छ अहिले पुँजीपति र श्रमिक वर्ग मात्रै छैन विभिन्न वर्गहरू छन् तीमध्येमा पनि एउटा मध्यवर्ग जो आफ्नै साधन स्रोत र सिपमा आधारित भएर सो व्य रोजगार व्यवसाय गर्छ त्यसको सङ्ख्या श्रमिक र पुँीपतिभन्दा ठुलो सङ्ख्या अहिले त्यसको बढ्दै गएको छ हामी कहाँ मात्रै होइन युरोप र अमेरिकातिर पनि त्यो मध्यमवर्ग त्यसरी बनेर गएको छ अहिले भने यस्तो अवस्थामा वर्गीय स्वरूप फरक भएर आएको छ र चाहिँ प्रविधि एउटा चाहिँ उत्पादनको प्रणालीको प्रक्रिया हो त्यसमा परिवर्तन आएको छ सूचना सन्तुरी र ज्ञानमा परिवर्तन आएको छ र यी सबै कारणले गर्दा हामीले मार्क्सवादको जग हामीले टेक्ने नै किनकि मार्क्सवाद सबै अरू विज्ञानभन्दा सबभन्दा पछिल्लो विकसित विज्ञान हो मार्क्सवादभन्दा पहिलेका जुन पुँजीवादी दर्शन र विज्ञान थिए ती त पुराना विचारहरू हुन् त्यसैले तिनीहरूको तुलनामा पुँजीवादी विचारहरूको तुलनामा मार्क्सवाद अग्रगामी हो तर मार्क्सवाद पनि समयअनुकूल विकसित हुन्छ मार्क्सवाद एउटा धर्मशास्त्र होइन यसरी जो परिभाषित गरियो त्यही समय आउँदैन मार्क्स आफैले नै भन्नुभएको थियो दार्शनिकहरूले संसारको व्याख्या गरेका छन् तर मुख्य कुरा यसलाई बदल्नु त्यसैले मार्क्सवाद कुनै एउटा जटसूत्र नभएर एउटा मार्ग निर्देशक सिद्धान्त हो लिलिले पनि भन्नुभएको थियो यसरी हामीले हेर्दाखेरि अहिलेको एक्काइसौँ शताब्दीका समस्या हल गर्नको निम्ति नेपालको समस्या हल गर्नुको निम्ति हामीले आजको मार्क्सवाद हामीले विकास गर्नु र आजको चाहिँ मार्क्सवादको जगमा ठेकेर एक्काइसौँ शताब्दीको समाजवादी क्रान्तिको नयाँ मोडल हामीले विकास गर्नु छ यो हाम्रो चुनौती त्यसैले हिजोका क्रान्तिहरू पनि त रुसको क्रान्ति चिनमा भएको थिएन चिनको क्रान्ति भियतनाममा भएको थिएन भियतनामको क्रान्ति क्युबामा भएको थिएन भने अब एक्काइसौँ शताब्दीमा समाजवादको नयाँ मोडल भन्ने एउटा बहस अहिले ठुलो बहस युरोपमा अमेरिकामा खास ल्याटिन अमेरिकामा भेनेजुला ब्राजिल अर्जेन्टिना लगायतका देशहरूमा एउटा नयाँ मोडलको खोजी त्यता छ भने यो अवस्थामा हामी नेपालमा पनि अब हामीले एक्काइसौँ शताब्दीमा यो चाहिँ परिवर्तन र क्रान्तिको एउटा नयाँ मोडेल हामीले खोज्नुपर्छ त्यसको निम्ति हिजोको मार्क्सवादको जगमा टेकेर त्यसका जुन राम्रा असल कुराहरू छन् त्यसलाई नछोडिकन जो दण्डात्मक ऐतिहासिक भौतिवादी प्रणाली हो त्यसमा टेकेर हाम्रो आजको युग अनुरूपको चाहिँ हामीले मार्क्सवादका विकास गर्छौँ आज युग अनुकूलको विचारको विकास गर्छौँ र मार्क्सवादभन्दा बाहिरका पनि अहिले ज्ञान विज्ञानका जुन आविष्कार भएका छन् जुन राम्रा पक्षहरू छन् त्यसलाई पनि समेटेर हामीले चाहिँ आजको युगसम्म त्यो एउटा नयाँ विचारको चाहिँ विकास गर्ने हामीले आँट गर्नुपर्छ त्यसो भएको हुनाले हामीले यो हो कि त्यो मार्क्सवाद छोड्छस् कि राख्छस् भनेर बहस गर्ने हो है हामीले नेपाललाई विकासको समृद्ध बनाउनु छ एक्काइसौँ शताब्दीमा नयाँ ढङ्गले चाहिँ एउटा समाजवादको मोडेल विकास गर्नु छ त्यसको निम्ति कुन चाहिँ विचारका कुन कुन पक्षहरू लिँदा उपयुक्त हुन्छ त्यही लिन्छौँ र हामी अगाडि बढ्छौँ यसैको निम्ति यो अभियानको क्रममा हामीले वैचारिक बहस पनि हामी चलाउँछौँ र एउटा बिन्दुमा पुगेर चाहिँ विचारको चाहिँ हामीले विकास गर्छ त्यसले यो विषयमा हामीले अहिले नै धेरै नै चिन्ता लिनु आवश्यक छैन हामीले चिन्तन चाहिँ गरौँ तर चिन्ता चाहिँ जा। नलिउँ म साथीहरूलाई यो आग्रह गर्न चाहन्छु अब जहाँसम्म यसको कार्यदिशा के हुन्छ संस्थान शब्द पद्धतिशैली के हुन्छ भन्ने कुरा छ यसमा पनि हामीले व्यापक बहहरू छलफल एउटा नयाँ सोचका आधारमा विकास र समृद्धिलाई केन्द्रमा राखेर त्यसलाई कार्यान्वयन गर्नको निम्ति के आवश्यक छ अन्तर्विद के हो बाधक तत्त्वहरू के हो त्यसलाई पहिलाउँ र नेपाललाई चाहिँ विकास र दिशामा लैजाउँ भन्ने चाहिँ हाम्रो चाहिँ सोच हो त्यसैले कार्यदिशा भनेको तत्काल समाजमा अन्तर्विद के छ त्यो अन्तर्विदलाई हल गर्ने गरी कार्यदिशाको चाहिँ विकास हुने हो यसको निम्ति हामीले एउटा के देखेका छौँ भने नेपालमा आन्तरिक रूपमा जुन विभिन्न वर्ग जाति क्षेत्र लिङ्ग समुदाय छन् तिनीहरूको बिचमा एकता कायम गरेर एउटा शान्ति र स्थिरता कायम गर्नु विकासको निम्ति पहिलो आवश्यक्ता हुन्छ त्यसो भएको हुनाले हामीले नेपालमा चाहिँ एउटा समावेशी समानुपातिक र सहभागिता मूल्य लोकतन्त्र चाहिन्छ भनेर हामीले भनेका छौँ पाँच स भनेर हामीले कुरा गर्दा एउटा महत्त्वपूर्ण कुरा विकास र समृद्धि हाम्रो लक्ष्य हो भने समृद्धिको निम्ति पहिलो कुरा हामीलाई समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र चाहियो अर्थात् जुन विभिन्न वर्ग जाति क्षेत्र लिङ्ग समुदाय छन् तिनीहरू सबैको पार्टीमा र राज्य सत्तामा सहभागिता हुने र प्रत्यक्ष रूपमा नै उनीहरू सहभागी बन्ने त्यस्तो एउटा नयाँ लोकतन्त्रको मोडल हामीले विकास गर्नुपर्छ र देशलाई एकताबद्ध गरेर मात्रै विकासमा लान सकिन्छ हामीले भनेका छौँ र त्यही अनुसार नै एउटा वर्गीय रूपमा त हामीले सबलाई यो जुन निम्न श्रमिक वर्ग छ मध्यमवर्ग छ र प्रगतिशील पुँजीवादी वर्ग छ त्यसलाई हामीले साथ लिन्छौँ भने जातीय रूपमा हाम्रो जुन तिनवटा मुख्य क्लस्टर हुन् खस आर्य जाति जनजाति आदिवासी जनजाति मधेसी थारू जुन मुख्य तिनवटा क्लस्टर छ जसको बराबरीको सङ्ख्या छ ती तिनवटै क्लस्टरलाई पार्टी र राज्य सत्ताका सबै अङ्गमा समानुपातिक ढङ्गले सहभागी बनाउने हाम्रो चाहिँ नीति हुनुपर्छ त्यसरी मात्रै देशमा चाहिँ एउटा स्थितिता आउँछ भन्ने हाम्रो भनायो यही हिसाबले नै अहिले जुन विभिन्न देशमा आन्दोलन भइरहेको छ हामीले चाहिँ उनीहरूलाई समेटेर लानुपर्छ हामीले भनेका छौँ र कतिपय मान्छेहरूले हाम्रो विरुद्धमा जुन प्रचार गरेका छन् त्यो सत्य होइन हामीले यी तिनवटै समुदाय खस आर्य आदिवासी जनजाति थारू मधेसी यिनीहरू तिनै पक्षलाई चाहिँ एउटा सहभागितामूलक समानुपातिकले प्रतित्व गरेर अगाडि बढ्ने त्यसरी मात्रै समृद्ध नेपाल बन्छ भन्ने हाम्रो धारणा हो त्यसैले समृद्ध नेपालको निम्ति पहिले हामीले समावेशी समानुपाति र सहभागिता लोकतन्त्र हामीलाई चाहियो र तेस्रो कुरा हामीले के भनौँ भने नेपाल भारत र चीन जस्ता जुन ठुला देशको बीचमा छ यी दुईवटा देशको बिचमा एउटा गतिशील पुलको रूपमा काम गरेर दुईटै छिमेकीसँग एउटा सन्तुलित सम्बन्ध राखेर नेपालको सार्वम सत्ताको रक्षा गर्ने र देशलाई विकसित र समृद्ध बनाएर एउटा प्रगतिशील राष्ट्र दको तरिकाले देशको स्वाधीनताको रक्षा गर्ने हामीले भनेका छौँ त्यसले हाम्रो तेह्रो छ यो चाहिँ स्वाधीन र सार्वभौमताको चाहिँ हाम्रो रक्षा हो र चौथो छ हामीले भनेका छौँ यो अहिलेको जुन शासन प्रणाली छ पार्टीहरू छन् यति भ्रष्टाचारको दलदलमा यिनीहरू फँसेका छन् यति राज्य स्रोतको चाहिँ दोहन भइरहेको छ र निजी रूपमा चाहिँ अब हाम्रा पार्टीहरू हाम्रा नेताहरू हिजो त्याग र बलिदान गरेर आएका मान्छेहरू जसरी भ्रष्टाचारमा लिप्त छन् र त्यो कारणले गर्दा यो राजनीति प्रतिनिधि आम जनताको जुन एउटा वितृष्णा बढ्दो छ त्यसैले हामीले एउटा सदाचार सुशासन र सुसंस्कृतिलाई पनि हामीले हाम्रो चाहिँ नयाँ शक्ति एउटा मुख्य आधार बनाऊ हामीले भनेका छौँ त्यसो हुन सक्यो भने आर्थिक विकास र समृद्धिको निम्ति एउटा निजी स्वार्थभन्दा माथि उठेर एउटा सुशासन र सदाचारको पालना गऱ्यौँ भने मात्रै हामीले आर्थिक विकास र समृद्धि गर्न सक्छौँ तर जो नेतृत्वमा रहन्छ त्यसैले भ्रष्टाचार गर्न थाल्यो त्यसैले कुशासन गर्यो भने विकास र समृद्धि हुँदैन अहिले नेपालमा यो जुन प्रकारको देखिरहनु भएको छ अहिले भुइँचालो भूकम्प जाँदाखेरि पनि त्यसमा पनि हिनामिना गर्ने र प्रविधि जुन देखिएको छ र यो नाकाबन्दीको बेलामा जुन कालो गरेर रातारात सम्पत्ति जोड्ने जुन संस्कार हुर्कुन्दोल छ यही संस्कार रहिराख्यो भने त्यसले चाहिँ नेपाललाई समृद्ध बनाउन सक्दैन त्यसले नयाँ शक्तिले यी सबै प्रकारका भ्रष्टाचार गतिविधिहरूलाई अन्त्य गरेर एउटा सुशासन र सदाचारको पालना गर्छ र हामी पारदर्शी हुन्छौँ र हाम्रो सबै जीवन र व्यवहारमा हामी खुला र स्पष्ट हामी हुन्छौँ र यस पनि हाम्रो चाहिँ नयाँ शक्ति एउटा पहिचान हुन्छ हामीले भनेका छौँ र पाँचौँ छ हामीले चाहिँ एउटा समृद्ध समाजवाद हामीले भनेका छौँ एउटा समाजवादभन्दा धेरै मान्छेलाई उयो पुरानै राज्य चाहिँबाट चाहिँ नियन्त्रित भएको ढोका बन्दवादी प्रकारको अत्यन्त केन्द्रीकृत र नोकरसाहीकृत प्रकारको समाजवाद भन्ने जुन मान्छेलाई छ हामीले बुझेको त्यस्तो होइन किनकि त्यो मोडेल त फेल भइसक्यो रुसमा जुन ढङ्गको अति केन्द्रीकृत खालको माथि लादिएको समाजवादको प्रयोग भयो त्यो अब एक्काइसवी शताब्दीमा सम्भव छैन त्यसैले हामी नयाँ आजको युग सौँदो तलको जगमा उभिएको र त्यस्तो प्रकारको चाहिँ आम जनता र आम श्रमिक वर्गको चाहिँ प्रत्यक्ष सहभागिता हुने र त्यस्तो प्रकारको चाहिँ समाजवाद समृद्ध समाजवाद हामीले खोजेका हौँ एउटा गरिबीलाई बाँड्ने समाजवाद होइन समृद्ध बनाएर समृद्ध समृद्धि बाँड्ने सबैले समृद्ध बनाउने सबैले सम्पन्न धनी बनाउने त्यस्तो समाजवाद हाम्रो परिकल्पना हो त्यसैले समृद्ध समाजवाद हाम्रो अर्को स हो यसरी पाँचवटा स हाम्रो नयाँ शक्तिका चाहिँ मुख्य आधार हुन्छ हामीले भनेका छौँ तर यो बह र छलफल गर्दै जाँदा हामी बाहिरका विभिन्न पक्षहरूसँग पनि अहिले हाम्रो कुराकानी भइरहेको छ त्यसको आधारमा यसलाई समृद्ध बनाएर हामीले अगाडि लानेछौँ र हामीले जुन सङ्गठनको ढाँचा बनाउँछौँ त्यसलाई पनि हामीले आम रूपमा नै नयाँ ढङ्गले लिएर हामी जान्छौँ यही आधारमा नै यही पाँच सको आधारमा नै हाम्रो मुख्य भोलि बन्ने पार्टीको चाहिँ ढाँचा चाहिँ बन्छ भन्ने चाहिँ हाम्रो चाहिँ सोच छ त्यसैले साथीहरू अब हामीले म अब धेरै विषयमा नगइकन अब अन्त्यतिर के अन्यतिर म अब आउन चाहन्छु भने यो जुन हाम्रो नयाँ शक्ति छ यसलाई हामी कसरी निर्माण गर्छौँ भन्ने जुन कुरा छ यस विषयमा एउटा एकदम तपाईँले के ध्यान दिनुहोला भने नयाँ शक्ति भनेको पुरानै पार्टीको एउटा परिवर्तित रूप होइन यो चाहिँ अर्को एउटा माओवादी त्यो होइन माओवादी नामका पहिले नै पाँच छवटा समूह पहिले नै छन् माओवादीले मात्रै नपुगेर क्रान्तिकारी माओवादी भनेर भर्खरै हाम्रो किरणजीले नाम राख्नुभएछ अब भने अर्काले के अब हामीले महाक्रान्तिकारी राख्ने हामीले त्यो हामी कहीँ पनि पुग्दैनौँ खालि हामीले आफ्नो साइनबोर्ड फेर मात्रै केही पनि अर्थ चाहिँ राख्दैन त्यसैले अब हामीलाई अर्को माओवादी टुक्रोको आवश्यकता होइन हामीलाई माओवादी आन्दोलनका सकारात्मक पक्षलाई ग्रहण गर्दै मार्क्सवादको एउटा चाहिँ जगमा टेकेर आधुनिक एक्काइसौँ शताब्दीको चाहिँ मार्क्सवाद नुकूलको र सबै शक्तिहरूलाई मार्क्स माओवादी कम्युनिस्ट आन्दोलनभन्दा बाहिरका शक्तिहरूलाई समेत समेटेर आर्थिक विकास र समृद्धिलाई मूल एजेन्डा बनाउने ती सबै पक्षलाई समेटेर नयाँ शक्ति बनाउने भनिएको हुनाले हामीले सुरुको चरणमा एउटा अभियान हामीले चलाएका छौँ र यो अभियानको चरणमा हामी देशैभरि चाहिँ जनताको बिचमा हामी जान्छौँ जनताको सुझाव सङ्कलन गर्छौँ उहाँहरूका राय सल्लाह लिन्छौँ र सम्बन्धहरू विस्तार गर्छौँ र प्रारम्भिक अभियानका सदस्यताहरू हामीले वितरण गर्छौँ र अनि त्यसको जगमा चाहिँ फेरि हामीले चाहिँ केन्द्रमा चाहिँ एउटा भेला गरेर त्यसपछि मात्रै एउटा विधिवत रूपमा पार्टीको घोषणा हामीले पछि गएर गर्छौँ त्यसो भएर अहिले नै हामीले पार्टी घोषणा गरिसकेका छैनौँ र गर्नु पनि हुँदैन र सबभन्दा खुसीको कुरा तपाईँलाई म के जानकारी गराउन ला चाहन्छु भने माओवादी आन्दोलनभित्रका साथीहरू पनि क्रमशः यसरी जुन आइरहनु भएको छ जनमुक्ति सेनाका साथीहरू पनि अत्यन्त अपेलित भएर निराश भएर जो बस्नुभएको थियो तपाईँहरू पनि नयाँ ढङ्गले जान अगाडि आउनुभएको छ भने त्योभन्दा बढी माओवादी आन्दोलनमा बाहिर रहेका मानिसहरूमा चाहिँ ठुलो एउटा आकर्षण र जिज्ञासा चाहिँ मैले पाएको छु म धनगढीदेखि लिएर यहाँ अहिले पूर्वमा विराटनगर र यहाँ पोखरासम्म जुन विभिन्न ठाउँमा पुगेँ त्यहाँ चाहिँ बाहिरका मानिसहरू जो सबै अहिलेको भएको चाहिँ पुरानो फोहोरी राजनीतिबाट वाक्क दिक्क छन् उनीहरू चाहिँ नयाँ एउटा स्वच्छ राजनीति विकासमुखी राजनीति र त्यस्तो प्रकारको राजनीतिमा लाग्न उहाँहरू लालायत देखिनुहुन्छ र नयाँ शक्ति अभियानमा जोडिन चाहनुहुन्छ त्यसले केन्द्रीय रूपमा पनि थुप्रै पक्षहरूसँग अहिले हाम्रो कुराकानी भइरहेको छ कतिपयले एउटा घोषित रूपमा नै आबद्ध भएर जाने घोषणा गर्नुभएको छ भने कैयौँले चाहिँ भित्र रूपमा आन्तरिक रूपमा सघाइराख्नुभएको छ यसरी बिस्तारै एउटा नयाँ एउटा तरङ्ग नयाँ एउटा ज्वार चाहिँ तयार हुँदै गएको हामीले देखेका छौँ र केही महिनाभित्रै देशव्यापी के रूपमा एउटा नयाँ लहर आउने हामीले देखेका छौँ र त्यसैको बलमा नै हामीले नयाँ शक्तिको हामीले चाहिँ निर्माण गर्नेछौँ र यसै क्रममा नयाँ शक्ति निर्माण गर्दा एउटा विचार र राजनीतिक ढङ्गले प्रचारात्मक ढङ्गले हामी जाने एउटा पाटो छ भने अर्को हामीले के सोध्नुभयो भने बस र छलफल र तर्कले मात्रै पनि नयाँ शक्ति चाहिँ बन्दै नयाँ शक्ति भने एउटा क्लब अथवा एउटा चाहिँ एनजिओ होइन यो चाहिँ एउटा पार्टी हो जनताका विभिन्न समुदायलाई साथमा लिएर हिँड्ने र भोलि जनताको चाहिँ विश्वास जितेर देशको नेतृत्व गर्ने चाहिँ यस्तो शक्ति हामीले परिकल्पना गरेको किनकि देशको नेतृत्व लिन सकिएन भने चाहिँ फेरि हामीले उपदेश दिएको भरमा मात्रै देश दे समृद्ध बन्दैन देश समृद्धिमा दे लिएर जानुको निम्ति हामीले जनताको जुन अहिलेको लोकतान्त्रिक परिपाटी छ त्यसमा जनताको अभिमत लिएर नेतृत्व लिएर अनिबल्ल आर्थिक विकास र समृद्धिको कार्यक्रम हामीले लागू गर्ने त्यसो भएको हुनाले अब हामीले जनताका जनजीविका विषयहरू आर्थिक विषयहरू समस्याहरू त्यसमा जोडिएर पनि अहिलेदेखि विभिन्न प्रकृतिका आन्दोलनहरूमा हामी लाग्नु जरुरी छ उदाहरणको निम्ति अहिले भूकम्पबाट यस्तो चाहिँ व्यवहार तेह्र चौधवटा जिल्लामा चाहिँ जनजीवन क्षेत्र तर आठ आठ महिना भइसक्यो सरकारमा बस्ने मान्छेहरू भ्रष्टाचार गरेर बस्ने र जनतालाई यस्तो कठाङको बेलामा सामान्य एउटा आवास र छानुको समेत व्यवस्था गर्न सकिँदैन अवस्था छ भने हामीले जनताका ती समस्या त्यो भूकम्प पीडित जनताका बिचमा गएर उहाँहरूका चाहिँ विषयका मान्छे एकाकार हुने उहाँहरूका मुद्दा उठाउने र त्यसलाई समाधान गर्ने प्रयत्न गर्ने त्यो हामीले गर्नुपर्छ अर्कोतिर तराई मधेसमा थारून क्षेत्रमा जनजाति बाहुल्य र अन्य पूर्व लिम्बुवान लगायतका क्षेत्रहरूमा जनताको जुन आन्दोलन छ ती आन्दोलनमा एकाकार भएर त्यसलाई समाधान गर्न ती जनताका माग पुरा गरेर छिटो चाहिँ एउटा समाधान दिनको निम्ति त्यहाँ पनि जनताको आन्दोलनमा हामी जोडिन आवश्यक छ त्यसरी नै अहिले जुन भारतीय नाकाबन्दी पछि देशमा वस्तुको जुन अभाव छ जुन हाहाकार छ कालो बजारी छ त्यसको विरुद्धमा जनतामा परेका जुन समस्या छन् त्यो जनताका समस्याको पक्षमा जनतासँग उभिने काम पनि हामीले चाहिँ लिनुपर्छ त्यसैले आन्दोलन पनि विभिन्न ढङ्गले उठाउने आफ्नो ढङ्गका स्थानीय प्रकृतिका आन्दोलन उठाउने र त्यसको साथसाथै किसानका मजदुरका महिलाका दलितका जनजातिका मुस्लिमका अन्य विभिन्न तर तबका जुन समस्या छन् मुख्य रूपमा हामीले आर्थिक विकास र समृद्धिलाई अबको एजेन्डा बनाउनु भएको हुनाले जनजीविका समस्या आर्थिक समस्या युवाहरूका बेरोजगारीका समस्या अभावका समस्या महँगीका समस्या यस्ता विषयमा चाहिँ र भ्रष्टाचारका समस्या यस्ता विषयमा बढी केन्द्रित भएर हामीले आन्दोलन पनि अगाडि बढाउन चाहिँ आवश्यक छ यो ढङ्गले नै हामी जानुपर्छ र यसको ठोस कार्ययोजना हामी चाहिँ बनाएर पनि पठाउनेछौँ त्यो निश्चित आकार नलिएसम्म तपाईँहरूले आफआफ्नो ठाउँमा तत्त ढङ्गले गरेर जान पनि आवश्यक छ त्यसैले अब म हाम्रो जुन युवा र यो जनमुक्ति सेना र वैसेलका साथीहरू उहाँहरू अब कसरी जाने त तत्काल कसरी जानुपर्ला भन्ने हामीलाई लाग्छ त्यो बारेमा अलिकति राख्न चाहन्छु किन जनमुक्ति सेनाले मैले अहिले भने त्यति ऐतिहासिक भूमिका खेल्यो जनमुक्ति सेनाको त्याग र बलिदान बिना नेपालमा यति ठुलो परिवर्तन आउँदै आउँदैन त्यसैले त्यो एउटा गौरवशाली जुन अध्याय छ त्यसमा गर्व गर्दै अब हामी अगाडि बढ्नुपर्छ किनकि अब हामी फौजी ढङ्गले लडाइँ लड्दै छैनौँ अब त हामी शान्तिपूर्ण ढङ्गले एउटा विकासको सेनाको रूपमा समृद्धिको सेनाको रूपमा हामीले चाहिँ आफूलाई अगाडि बढाउँछौँ त्यसैले विगतको जुन इतिहास छ त्यो इतिहासको जगेर्ना गर्नुपर्छ त्यसले मात्रै हामीलाई भोलिको निम्ति तागत दिन्छ त्यसैले हाम्रो अहिले सोच छ सुझाव के छ भने जो जनमुक्ति सेनाका जो साथीहरू नयाँ शक्ति अभियानमा लाग्न अग्रसर उत्सुक हुनुहुन्छ तपाईँ जनमुक्ति सेनाको चाहिँ एउटा हामीले प्रतिष्ठान बनाऊ केन्द्रीय रूपमा एउटा प्रतिष्ठान बनाऊ जसले चाहिँ जनमुक्ति सेनाको इतिहासलाई कायम राख्न सकोस् त्यो बेलाका विभिन्न प्रकारका स्मारकहरू बनाउने इतिहासलाई चाहिँ झल्काउने प्रकृतिका कामहरू त्यसले गरोस् र साथै पूर्व जनमुक्ति सेनामा लागेका साथीहरू जुन समस्या छन् कतिपय साथीहरूका घाइते साथीहरू हुनुहुन्छ म विभिन्न ठाउँमा पुग्छु उहाँहरूको अहिले पनि राम्रोसँग हेरविचार हुन सकिरहेको छैन जो साथीहरू चाहिँ स्वैच्छिक अवगा लिएर बाहिर आउनुभयो उहाँहरूको जनजीविकाको आफ्नो घर परिवार सम्हाल्ने उहाँहरूको समस्या छ त्यसले त्यो विषयमा केन्द्रित भएर त्यो प्रतिष्ठानले जनमुक्ति सेनाका जो हाम्रा साथीहरू हुनुहुन्छ घाइते योद्धार अच्छा उहाँको पक्षमा काम गर्ने र त्यसको निम्ति आवश्यक चाहिँ योजनाहरू बनाउने र सरकारसँग पनि सङ्घर्ष गरेर अथवा विभिन्न ढङ्गले चाहिँ प्रयत्नहरू गरेर उहाँहरूका समस्या हल गर्ने त्यो एउटा चाहिँ विभाग बनाएर र त्यो एउटा प्रतिष्ठान मार्फत अथवा जे नाम हामी राखौँला त्यस्तो नाम मार्फत चाहिँ त्यो इतिहासको जगेर्ना र चाहिँ जनमुक्ति सेनामा लागेका साथीहरू र घाइते योद्धा साथीहरूको चाहिँ संरक्षण र हितका काम गर्ने काम हामी एउटा त्यो हामीले गर्नुपर्छ भने अब नयाँ सन्दर्भमा अब हामी हाम्रो युवा पङ्क्तिलाई नयाँ ढङ्गले सङ्गठित गर्नुपर्छ अब हाम्रो वाइसिएले पनि हिजो चाहिँ एउटा अर्धसैनिक शक्तिको रूपमा जुन हिजो काम गर्यो अब वैसिएलले पनि आफ्नो संरचनालाई अब बदल्नुपर्छ त्यो अर्थ सैनिकको अर्थको रूपमा होइन अब यो नयाँ निर्माण गर्ने युवा शक्तिको रूपमा वाइसिएलले पनि नयाँ ढङ्गले चाहिँ अब आफूले परिवेश गर्नुपर्छ त्यसले दोस्रो कुरा चाहिँ हाम्रो सुझाव र प्रस्ताव चाहिँ के हो भने जो वैसिएलमा लाग्नुभएका जस्तो त उमेर पार गरिसक्नुहोस् चालिसभन्दा माथि भएका साथीहरू त अब पार्टी र अन्य उसमै लाग्नुपर्छ तपाईँ युवा भनिसकेपछि अब हामीले चाहिँ उमेरको पनि हिसाब विचार पनि हो र उमेर पनि त्यसैले निश्चित उमेर समूहभित्रका साथीहरूलाई चाहिँ र हामीले नयाँ ढङ्गले युवा शक्तिको रूपमा अब नाम हामी जेसुकै राखौँला एउटा नयाँ युवा शक्ति अथवा युवा शक्ति अथवा केही शक्ति, शक्ति भनेर चाहिँ हामीले सङ्गठित गर्नुपर्छ र त्यसको निम्ति वाइसिएलमा लागेका र वाइसिएलमा नलागेका विद्यार्थी मजदुर र विभिन्न क्षेत्रमा काम गर्ने र अब नयाँ जो युवा पङ्क्ति आएको छ उहाँहरूको चाहिँ एउटा वृहत एउटा राष्ट्रिय भेला गरेर त्यसबाट चाहिँ एउटा नयाँ युवा शक्तिको चाहिँ निर्माण हामीले गर्नुपर्छ र त्यसलाई त्यो युवा शक्तिलाई यो जुन पाँच सयको जुन आधारभूत ओरिएन्टेसन हो त्यस अनुरूपै अगाडि बढाउनुको निम्ति हामीले चाहिँ ध्यान दिनुपर्छ त्यो खालको तयारी पनि तपाईँले गर्नुहुनेछ त्यसले आजको यो अन्तर्क्रिया कार्यक्रममा वैचारिक राजनीतिक ढङ्गले प्रष्ट हुँदै र मुख्य रूपमा जुन जनमुक्ति सेना छ त्यसको इतिहास कायम गर्ने गरी एउटा संरचना कायम गर्ने र जनमुक्ति सेनाका साथीहरूको हितको निम्ति एउटा संरचना बनाउने भने अर्को आगामी दिनमा नयाँ शक्ति एउटा मुख्य वाहक शक्तिको रूपमा जुन युवा शक्ति हुन्छ त्यो युवा शक्तिलाई सङ्गठन गर्नको निम्ति युवा शक्तिको चाहिँ एउटा राष्ट्रिय भेलाको निम्ति चाहिँ एउटा आवश्यक तयारीको प्रक्रिया यहाँबाट सुरु गर्ने त्यो ढङ्गले चाहिँ तपाईँहरू अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु र त्यसैले साथीहरू अब हामी एउटा महान् काममा हामी अगाडि बढ्दैछौँ सुरुमा नयाँ चिज गर्दा केही प्रश्नहरू केही आशङ्काहरू निश्चित हुन्छन् तर हाम्रै जीवनकालमा तपाईँ हामीले देखेका छौँ हिजो जनयुद्ध सुरु गर्दा पनि हामीसँग थोरै शक्ति थियो हामी पचास साठीजना मान्छेले सुरु गरेका थियौँ र त्यति ठुलो युगान्तकारी परिवर्तन गऱ्यौँ भने अब त हिजो जस्तो चाहिँ लडाइँमा भूमिगत हुने सशस्त्र युद्धमा हामी जाँदै छैनौँ र खुला शान्तिपूर्ण सङ्घर्ष र खुला सङ्घर्षमा हामी जाने भएको हुनाले हिजोको जस्तो जोखिम हिजोको जस्तो अब पर्नेवाला छैन त्यसैले अब हामी कुनै पनि ढङ्गले विचलित हुनुपर्ने आत्तिर्नुपर्ने कारण छैन उच्च मनोबलका साथ नयाँ नेपाल बनाउने अठोटका साथ हामी अगाडि बढ्यौँ भने हामी सफल हुन्छौँ र हामीले ल्याउने समृद्धि भनेको हाम्रै जीवनकालको समृद्धि हो र हामीले अठोट गरौँ नयाँ समृद्धि नेपाल सम्भव छ हाम्रै जीवनकालमा समृद्धि सम्भव छ यसलाई लक्ष्यमा राखेर अगाडि बढौँ यसो हुन सक्यो भने नेपालमा आगामी केही समयभित्र एउटा देशको पहिलो नम्बर हुने नयाँ शक्ति बन्छ त्यो नयाँ शक्तिले केही दशकसम्म नेपालको चाहिँ नेतृत्व गरेर विकास र समृद्धिको चाहिँ चरणमा नेपाललाई पुर्याउँछ त्यो सोचसहित अगाडि बढौँ यही आग्रहका साथ म तपाईँ सबैलाई पुनः एकचोटि धन्यवाद र शुभकामना व्यक्त गर्दै आफ्ना भनाइ अन्त्य गर्न चाहन्छु धन्यवाद अभिवाद